नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोफन्टसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्ल्यु डट रेडियोफन्ट डट कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज कनाल नबलप्रासीको काभासतीमा आज बिहान बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ पूर्व पश्चिम राजमार्गमा लो एक पाँच दुई शून्य शून्य नम्बरको बसको ठक्करबाट ज्यान गुमाउनेको नाम ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रकारले नबलप्रासीले जनाएको छ ठक्कर दिने बसलाई प्रहरीले चोरमाराबाट नियन्त्रणमा लिएको छ प्युठानमा हिजो दिउँसो भएको बस दुर्घटनामा दुईजनाको ज्यान गएको छ बिजबार जुम्ब्री बस पार्कबाट लुङको बहानी बजार जाँदै गरेको लु एक पचपन्न पचहत्तर नम्बरको यात्रुवाहक बस दुर्घटनामा घटनास्थलमै एकको ज्यान गएको भने एकको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको ज्यान गुमाउनेमा फल्फ्ली चारका बढस उन्नाइसका दिलसनजियम पप्ली तिनकी बढ चढ्तिसकी खगीपोन रहेको जिल्ला प्रहरीकारले प्युठाने जनाएको छ प्रहरी इन्सपेक्टर एन बहादुर मल्लकका अनुसार घाइते नौजनाको जिल्ला अस्पताल बिजुवारमा र छजनाको लाइफ केयर हस्पिटल बागदुलामा उपचार भइरहेको छ अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ एटवटा बिरग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन्द काठमाडौँ मुगलिन्द मलीपोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्सठी सात सय त्रिचालिस बिहार ट्राफिक खबर ये ध्रुवराज नमस्कार ट्राफीक खोबोर। ट्राफीक खोबोर। ट्राफीक खोबोर। ट्राफीक खोबोर। होइन कान्छा बिहान बिहान चिया पिउँदै पत्रिका पढ्दैछस् के छ ओ त्यस्तो ताजा खबर छ दाई एकदम ताजा खबर होइन के छ त्यस्तो ताजा खबर आकर्षक घडेरीहरू दुई लाख तिन लाख र पाँच लाखमा धमाधम बिक्री भइरहेको ताजा खबर छ नि दाई खै ल्या त ल्या म पनि हेरिहालौ टाँडीचोकबाट आठ सय मिटर सौराहा र झुवानी जाने मूल बाटोमा पर्ने रत्नगर चारमा अवस्थित आकर्षक घडेरीहरू रु 2 लाख 3 लाख र 5 लाखमा धमाधम बिक्री भइरहेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क लक्ष्मण पौड्याल मोबाइल नम्बर अन्ठानब्बे पाँच, पाँच, पाँच र अन्ठानब्बे दुग्धजन्य पदार्थ सेवन करौ स्वास्थ्य रहू नेपाल सरकार कृषि विस मंत्रालय व्यवसाय कृषि तथा व्यापार